प्राविधिक कक्षमा हुनु आजको यो सोमबारको बसाईमा तपाईँलाई साथ दिनको लागि प्रोग्राम जस फर एनसुईमा म सुचिता हमाल उपस्थित भइसकेकी छु प्रोग्राम जस्ट फर एन्जुईमा आज यो सोमबारको वस्तैमा भने हामी जस्ट रमाइलो कुराकानी गर्ने गर्दछौं त्यसको लागि तपाईँ आउन चाहनुहुन्छ भने हाम्रो स्टुडियोको फोन नम्बर हामीले खुल्ला गरेका छौ सुन्ना र सुन्नापन्न पाँच दुईवटा लाइन हामीले खुल्ला गरेका छौं बिहान एघार बजीको अर्पण खबर लगत्तै करिब करिब बाह्र बजीसम्म आउने गर्दछ प्रोग्राम जस फर एन्जुईमा र प्रोग्राम जस्ट फर एन्जुईमा कहिले हामी समय विषय वस्तुमा रहेर कुराकानी गर्ने गर्दछौं भने कहिले हामी मात्र रमाइलोले आफन्त अनि सक्नुहुन्छ र सुन्ना छपना पाँच त्रिसठी तपाई सय तेत्तिस दुईवटा फोन डाइल गर्ने गर्दै गर्नुहोला आउनुहोस् प्रोग्रामको शुरुवात एउटा के पीछे है डाला उशू कहा से नसाला लैला की खिड़की खुली है खिड़की के नीचे है नाला खिड़की पे कोई खड़ा है लैला का टाका भीड़ा है मजे उड़ाती है मेरी भी मला खी खुल्ली है खिडकी के है नाला खिडकी आइ खडा है लटा कािडा है मजेक उडा मेरी महापति Yeah. Yeah. पे पे yeah. मेरे ही पे yeah. है, किर -किर किर जैसी। जैसी। है के जैसी डटेन मेरी गालोटे क्रिकेट गि जेसी तट गिच जेसी लगा dipada kar meri अल्ड पश्चिम स्वागत करना चाहूँ प्रोग्राम जस्ट फर एनचु में ती प्रोग्राम जस्ट फर एनजी रेडियो अर्पण एक सौ चार सक रूप समय तेज इंटरनेट मैं डब्ल्यू डब्ल्यू डब्ल्यू डट रेडियो अर्पण संसारको जुनसुकै कुनामा रहेर पनि तपाईँ यति बेला सुनिरहनु भएको छ प्रोग्राम जसफर इन्जुमा र जसपर इन्जीमा आछ भने हामी जसो रमाइलो कुराकानी मात्र गर्नेछौँ र साथमा तपाईँले तपाईँका आफन्तजनलाई सम्झनानी सन्देश पनि दिन सक्नुहुन्छ त्यसको लागि हाम्रो स्टुडियोको फन्डमा हामीले खुल्ला गरेका छौँ सुन्ना छपन्न र सुन्ना छपन्न पाँच दुईवटा लाइन हामीले खुल्ला गरेका छौँ तपाईँ आउन सक्नुहुन्छ जसो रमाइलो कुराकानी गर्नको लागि र तपाईँले तपाईँको आफन्तजनलाई सम्झना अनि सन्देश पनि दिन सक्नुहुन्छ प्रोग्राम जसपाल एनसी हरेक दिन आउने गर्दछ त्यसो त बिहानै एघार बजीको अर्पण खबर लगत्तै करिब करिब बाह्र बजीसम्म आउने गर्दछ र यो सोमबारको बसाइमा भने तपाईँलाई साथ दिनको लागि म सुचिता हमाल उपस्थित भइसकेकी छु र आउनुहोस् यति बेला भने फेरि एउटा साङ्गीतिक आवाजलाई जोर्नुपर्छ भनेर हाम्रो प्राविधिक मित्र विष्णुजीले इशारा गरिरहनु भएको छ हाम्रो विष्णुजीको रोचाइमा बस्ने गर्दछ यो सोमबारको बसाइकोमा चाहिँ प्रोग्राम जसपाल एनसीमा बसाउने गीतहरू हाम्रो विष्णुजीले निकै नै रमाइलो साङ्गीतिक आवाजहरू जोड्नुहुन्छ र यति बेला भने एउटा निकै नै साङ्गीतिक आवाजलाई जोड्नुपर्छ भनेर इतिहा गर्नुभएको छ आउनुहोस् सोही गीतलाई लाना दास एक दिन इस दिल को हसाएंगे रुलाएंगे मार ही डालेंगे तेरे नैना बड़े कात मार ही डालेंगे दस एक दिन इस दिल को रुलाएंगे दिनसको हसँग डे रेडियो एक किसिमको यो छोटो व्यवसायिक विश्रामपछि पुनः स्वागत गर्न चाहन्छु प्रोग्राम जस्ट फर एनसिएमा तपाईँ सम्पूर्णलाई यति बेला हुनुहुन्छ प्राविधिक कक्षिमा विष्णुजी र तपाईँकै आफ्नै मित्र म सुजिता उपस्थित भइसकेकी छु प्रोग्राममा यदि तपाईँलाई जस्ट रमाइलो कुराकानी गर्न मन लागेको छ भने प्रोग्राममा आउन सक्नुहुन्छ त्यसको लागि हाम्रो स्टुडियोको फोन नम्बर हामीले खुल्ला गरेका छौ सु। सुन्ना र सुन्ना छपन पाँच त्रिसठी हामीले खुल्ला गरेका छौ रेडियो अर्पण एक सय चार थप्लो पाँच छ मेगाज त्यस्तै इन्टरनेट मानको डब्लू डब्ल्यू डब्ल्यू डट रेडियो अर्पण डट कम डट एनपीबाट पनि विश्वको जुनसुकै कुनामा रहेर पनि तपाईँ यति बेला भएको छ प्रोग्राम जस्ट फर एमसिएमा र जसफर एनजे हरेक दिन आउने गर्दछ र यो सोमबारको बसाइमा भने तपाईँलाई साथ दिनको लागि म सुजेता आउने गर्दछु र प्रोग्राम जसफर एनजे हरेक दिन आउने गर्दछ बिहान एघार बजेको अर्पण खबर लगत्तै करिब करिब बाह्र बजीसम्म आउने गर्दछ र आजको यो प्रोग्राम जसफर एनजे को हामी अन्त्यतिर आइसकेका छौँ अब भने विदा माग्नु पर्छ भनेर प्राविधिक कक्षमा रहनुभएका मित्र विष्णुजीले इशारा गर्नु भएको छ रेडियो अर्पण एक सी चार थोड़ा पांच मेगा हास्ट इंटरनेट लाइन को डब्ल्यू बात हो विश्वको जुनसुकै कुनामा रहेर पनि तपाईँले सुनेर साथ दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु र मेरो आवाज तपाईँको रेडियोसम्म अथवा श्रोता समक्ष पुर्याउनको लागि प्राविधिक कक्षमा रहेर विष्णुजीले सहयोग गर्नुभयो त्यसको लागि पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु आजको यो सोमबारको गोष्कै यो एपिसोडबाट प्रोग्रामबाट म सुजिता माल पनि बिदा हुन्छु नमस्कार किरा सिरफुल्ल शिरा सिरफुल्ल सिरा घुमरी आज गन मिरा तारा हरति सबै सारा पञ्चे बाजा साथैमा बजौला न्याउलाउली हे